कातिन को जुला नाका भारत जान लगे कि हल्द्वानी में अलपत्र पड़े एक प्रीयोग कैलाली में अनुमति नलिकन एक गैर सरकारी संस्था सर्वसाधारण को रगत नमूना संकलन करुलासा महाकाली नदी में पानी को बहाव घटे बारीपित घर फर्किए महिला हिंसा क्रममा जिल्ला अस्पताल डोटीमा स्वास्थ्य कर्मीको पद रिक्त हुँदाका लागि आफ्नै नगरमा जग्गा पाउन सकेन वर्षाली अवरुद्ध रहेको महाकाली रोकमार्ग अझै सञ्चालन हुन सकेन इन्टरनेटि अठार वर्षदेखि साठी वर्ष उमेरका पैचालिस किलोग्रामले रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेड क्रस सोसाइटी डडेलधुरा रेडियो युनिटी सँगसँगै हिजो आज दुधको लागि पाल्ने बाख्रा पनि पाइन्छ रे गाई नभए पनि एउटा दुहनो बाख्रा चाहिँ ल्याउनु पर्यो किन ल्याउनु पर्यो दुध दिने बाख्रो अब दुई चार महिना पछि भैँसी भइहाल्छ अब एक डेढ महिना पछि छोरी पनि छ छो महिना हुन्छ उसलाई दुध खुवाउन एउटा दुहनो घरमा चाहिन्छ बाख्रो किन्न त्यति पैसा पनि लाग्दैन बाख्राको दुध गाई भैँसीको भन्दा अझै पोसिलो हुन्छ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 मासु तथा दुध जन्य खानाले बच्चालाई चाहिने विभिन्न प्रकारका पौष्टिक तत्वहरू तो प्रदान गर्छ जुन वनस्पति जन्य खानाबाट पाउन गाह्रो हुन्छ त्यसैले बच्चा छ महिनाको पुगेपछि दुई वर्षसम्म उनीहरूलाई गाई भैँसी र बाख्राको दुध एवं दुध जन्य परिकार तथा माछा मासु र अन्डा पर्याप्त मात्रामा खुवाउनु पर्छ साथै आमाको दुध पनि दैनिक खुवाइ राख्नुपर्छ नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा प्रभावकारी सूचना बयानब्बे दशमलव दुई मेगा हार्ज र इन्टरनेटमाजेको छ बैतडीको झुलाघाट नाकाबाट परहरीलाई तीन किशोरको उद्धार गरेको छ जिल्ला प्रहरी कार्यालय बैतड़ीका परहरी नायब उपक मोहन प्रसाद पोखरेलका अनुसार जिल्लाको मल्लादेही आठका सोह्र वर्षीय वीरेन्द्र धामी सोही ठाउँकै सोह्र वर्षकै विनोद धामी र कोटिलीका कोटीला का सोलह वर्षीय वीरेन्द्र जोशी उद्वार छोरा हरा भन्द उन्नीका हर अभिभावक असार सत्र गतें जिला प्रहरी कार्यालय में अभिभावक दिया निवेदन का आधार में आईतबार बिहान सीमा प्रहरी चौकी झूलाघाटवाट खटी प्री टोली सीमा पुल उद्वारी नाबरीक्षक पोखरेलले उनीहरू कामका लागि भन्दै भागेर भारत जान लागेका बताएका छन् उद्धार गरेका किशोराहरूलाई आफन्तको जिम्मा लगाइसकेको समेत परेर नायप परीक्षक पोखरेलले बताउनु भएको छ उनीहरू स्थानीय विद्यालयमा कक्षा दशमा अध्ययनरत रहेको बताै महिनाको आठ गते बैतडीको तल्लो सोरा मेलौली गाप्छ सत्र वर्षीय धुव नायक चौध वर्षीय सन्दीप नायक र असार छ गते पाटन नगरपालिकाका चौध वर्षीय नरेश चन्दको पनि झुलाघाटबाट उद्धार गरिएको थियो पछिल्लो समयमा बाल बालिकाहरू भन्दै विद्यालय छाडेर भारततिर पस्न थालेका छन् भारतको हल्दवानीमा अलपत्र परेकी एक नेपाली चेलेको भारतीय प्रहरीको सहयोगमा मैत्री नेपाल कञ्चनपुरले उद्धार गरेको छ भारतीय शहर बागेश्वर में फंंत संगे बस्ते आएकी कैलाली को अत्तरिया के सत्र वर्षीय महिला को भारतीय प्रहरी रनव बेशविघन विरूद्ध कार्य संस्था चाइल्ड हेल्पलाइन हेल को सहयोग में मा, माइती नेपाल ले, गरे को हो। पाँच महिना अघि भागेर विवाह गरी भारतको बागेश्वर काम गर्दै आएका श्रीमान र ससुरासँगै भारत गएकी महिला श्रीमानसँग सामान्य मनमुटा भई घर जान्छु भन्दै घर परिवारलाई जानकारी नै नदी आएको र भारतको हल्द्वानीमा अलपत्र परेको माइती नेपाल समक्ष महिलाले बताएकी छिन् उद्धार गरिकी किशोरी उद्धार गरिएकी महिलालाई माइती नेपालको आवाधी गृहमा राखिएको छ उनलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको माइती नेपाल कञ्चन प्रकाश औजाक महेश्वरी भट्टले जानकारी दिनुभयो कैलालीको मुसरियाका विभिन्न गाविस र नगरपालिकाहरूमा एक गैर संस्थाले अनुमति बिनाए हेपाटाइटिस बी को परीक्षण गर्न, गर्ने नाममा सर्वसाधारणको रगतको नमूना संकलन गरेको खुल्न आएको छ कर्णाली सोसाइटी हेल्थ फाउण्डेशन नामक संस्थाले हिजो मसूरियामा रगतको नमूना संकलनको क्रममा यस्तो तथ्य खुलेको हो सो संस्थालाई एक सय लिएर मसूरिया साथ शिवालिक निम्न माध्यमिक विद्यालयमा सामान्य पर्चामा नाम लेखेर रगतको नमूना संकलन गर्न थालेपछि स्थानीयलाई शंका लागेर संस्थाबाट अनुमति पत्र माग गरेपछि अवैध रूपमा काम गरेको खुलासा भएको हो यसरी अनुमति बिनाई, पैसा लिएर रगतको नमूना संकलन गर्नु जनताको स्वास्थ्यमाथि व्यापार गर्ने कार्य भएको सूचनाको हक सञ्जाल मसुर्याका संयोजक पवन कुमार बोकटीले बताउनु भएको छ सो संस्थाबाट रगतको नमूना संकलन गरेर परीक्षण गर्ने अनुमति दिएको कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयबहादुर कार्कीले बताउनु भएको छ कैलाली सोसाइटी हेल्थ फाउण्डेशनको प्रमुख बताउने श्रवण यादवले आफ्नो संस्थाले नेपाल सरकारबाट मान्यता पाएको र केही दिनमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति लिने भएकाले रगतको नमूना संकलन गरेको बताएका छनृ <laughs> कर्णाली नदी सहित आसपासका भंगाला र कर्णालीमा मिसिने मोहना नदीमा पहिलोपटक डल्फिन गणना गरिँदैछ राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी र नेपाल जैविक विविधता अनुसन्धान समाजले संयुक्त रूपमा सार अन्तिम साता कर्णाली नदी र मोहनाको सहायक नदीहरू पथरैया काँडा र कन्द्राका पन्ध्रवटा पोइन्ट उपकेन्द्रमा एकै समयमा गणना गर्न लागि हो मान्छे पछिको बुद्धिमानी प्राणी डल्फिन संरक्षित सूचीमा छ भने साइटिसको अनुसूची एकमा रहेको छ आइयुसीएनले यसलाई रातो किताबको सूचीमा राखेको छ त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर मुकेश कुमार चालिसे सहित प्राणी शास्त्रीहरू खतिवड़ा अर्जुन घिमिरे खटिने भाई शर्मा डल्फिन संरक्षण केन्द्र का अध्यक्ष भोजराज श्रेष्ठ रिजयराज श्रेष्ठ सहित पन्द्रवटा डल्फिन पाईने उपकेन्द्र का जानकारी सहभागी डडेलका विभिन्न तीन स्थानमा थप तीनवटा स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएका छन् नागरिकको स्वास्थ्य समस्यालाई ख्याल गर्दै बेलापुर गाविस अमरगढ़ी नगरपालिकाको वड़ा नम्बर चार र परशुराम नगरपालिकामा स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ बेलापुरमा सामुदायिक स्वास्थ्य एकाई बेलापुर अमरगढ़ी नगरपालिकाको वड़ा नम्बर चारमा शहरी स्वास्थ्य केन्द्र भलिया र परशुराम नगरपालिकामा शहरी स्वास्थ्य केन्द्र कटाल संचालनमा आएको जिल्ला स्वास्थ्य कार्यालय का निमित्त प्रमुख भोजराज भट्ट जानकारी द्वेश महाकारी नदी में पानी बहाव घटेसंगे बाडी विस्थापित भाई कंचनपुर को धोधरा परिवार आफ्नो महाकाली नदीको पानी घरभित्र पसेपछि दुई दिन पहिले विस्थापित भएका दोधरा चाँदनी नगरपालिकाको शान्ति टोल बैती फाँटा र कुतिया खबरका पन्ध्र परिवार पानी घटेसँगै आफ्नो घर फर्किएका हुन् अस्तिदेखि विस्थापित भएर गाउँमै रहेका आफन्तको घरमा आश्रय लिएर बसेका भाड़ी पीड़ितहरू आज आफ्नो घर फर्किएका स्थानीय गगन खत्रीले जानकारी दिनुभयो महाकाली र जोगबुडा नदीमा पानीको सतह बढेपछि शान्ति टोल बैती फाटा र कुतीयकबर गाउँका नदी किनारका परिवार विस्थापित हुने गरेका छन् महाकाली र जोगबुड़ा नदी किनारका बस्ते डुबानको जोखिममा रहे पनि त्यसको स्थायी समाधान खोजिएको छैन यसैबीच महाकाली नदीमा आज बिहान पानीको बहाव सामान्य अवस्थामा रहेको छ महाकाली नदीमा केही बेर अघि मात्रै गरिएको मापन अनुसार पानीको बहाव उनासी हजार क्यूसेक रहेको छ गै पहाड़ी क्षेत्रमा खासै वर्षा नभएकाले महाकाली नदीमा पानीको बहाव घट्दै गएको हो महाकाली नदीमा पानीको बहाव घटेसँगै महाकाली पुलमा चार पांग्रे सवारी साधनको आवागमन सुचारू गरिएको छ महाकालीमा पानीको बहाव घटेपछि हिजो दिउसोबाट नै महाकाली पुल खुल्ला गरिएको हो महाकाली पुल पुरानो र जीर्ण भएको भन्दै नदीमा पानीको वहाव एक लाख क्यूसेक पुग्ने चार पांग्रे सवारीका साधनको आवागमन महाकाली नदीको पहाड़ी क्षेत्रमा समेत पानीको बहाव घट्दै गइरहेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र महेन्द्रनगरले जनाएको छ अछाम जिल्लामा मैला हिंसाका घटना बढ़दो क्रममा रहेको पाइएको छ यस्ता घटनामा प्रहरी प्रशासनले समेत चाँसो नदिने गरेको पीड़ितको गुनासो छ आर्थिक वर्ष दुई हजारमा अछाम जिल्लामाथि विभिन्न खाले बत्तीस हिंसाका घटना भएका छन् जिल्ला प्रहरी कार्यालय अन्तर्गत सञ्चालित महिला तथा बालबालिका सेवा केन्द्रमा आर्थिक वर्ष दुई हजार बहत्तर महिला हिंसाका एकतीसवटा उजुरी परेका छन् भने महिला तथा बालबालिका कार्यालय अछाममा हालसम्म उन्नाइसवटा उजुरी परेका छन् जिल्ला प्रहरी कार्यालयमा भने महिला हिंसाको एकमात्र मुद्दा दर्ता भएको छ महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका एकतीसवटा ठाडो उजुरी आएको प्रहरी सहायक निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिनुभयो प्रहरीमा दर्ता भएको मुद्दा भने वर्षभरिमा एक मात्र रहेको बताउनुभयो आफूहरूले गाउँ चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालेदेखि विगतको तुलनामा महिला हिंसाका घटनामा कमी आए तापनि महिलामाथि हुने हिंसाका घटनामा अझै पनि उल्लेख्य मात्रामा कमी आउन नसकेको महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत भगवती अरियालले जानकारी दिनुभएको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा हालसम्म उन्नाइसवटा महिला हिंसाका घटनाको उजुरी महिला तथा बालबालिका कार्यालय अछाममा आएको महिला तथा बालबालिका कार्यालय अछामले जनाएको छ सुनिरहनु भएको छ जिल्लास्पताल डटीमा स्वास्थ्य कर्मीको पद रिक्त हुँदा बिरामीलाई समस्या धनगढ़ी उपमहानगरपालिकाले शौचालय बनाउनका लागि आफ्नै नगरमा जग्गा पाउन सकिन लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो, रेडियो युनिटी बयानब्बे दुई मेगा हर्चबाट शुभकामना सूचना तथा विज्ञापन प्रसारण गर्न चाहने सूचनादाता तथा ज्ञापन दाताहरूले कार्यालयको बजार व्यवस्थापन शाखाको फोन नम्बर शून्य छ्यानब्बे चार बीस चार चौधमा सम्पर्क गर्न सक्नुहुनेछ बजार व्यवस्थापन शाखा रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढ़ी नगरपालिका पास खलंगा डडेलधुरा स्वतिरूपण तथा मेलमिलाप आयोगको उजुरी आह्वान सम्बन्धी सूचना सशस्त्र द्वन्दको क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघन सम्बन्धी घटनाको सम्बन्धमा पीड़ित वा निजको तर्फबाट यस आयोगमा निम्न बमोजिम उजुरी दिन यो सूचना प्रसारण गरिएको छ उजुरी दुई फागुन एक गते दुई हजार त्रिसठी मंगिर पाँच गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी बीच भएको सशस्त्र द्वन्दको क्रममा निशस्त्र व्यक्ति वा जनसमुदाय विरुद्ध लक्षित गरी वा योजनाबद्ध रूपमा गरिएको देहाय बमोजिमको मानव अधिकारको गम्भीर उल्लंघन सम्बन्धी घटनासँग सम्बन्धित हुनुपर्नेछ हत्या अपहरण वा शरीर बन्धक अंगभङ्ग वा अपंग बनाउने शारीरिक वा मानसिक यातना बलात्कार तथा यौनजन्य हिंसा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट कब्जा तोडफोड़ वा आगजनी घर जग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन र अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानून विपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवता विरूद्ध अन्य अपराध उजुरी बैशाख गते गतेदेखि साउन एक गतेसम्म सा। उजुरीको फारम आयोगको कार्यालय बबर महल काठमाडौँ वा जिल्ला स्थानीय शान्ति समितिको कार्यालयबाट निशुल्क पाइनेछ सा। साथै आयोगको वेबसाइटी डट जी समेत फारम डाउनलोड गर्न सकिनेछ उजुरी आयोगको कार्यालय बबर महल काठमाडौँ वा जिल्ला स्थित स्थानीय शान्ति समितिको कार्यालयमा आफै वा आफ्ना प्रतिनिधि मार्फत दिन सकिनेछ उजुरी कार्य चारून्य दुई नौ सात बाट वा पैसा नलाग्ने टेलिफोन नम्बर सोह्र साठी शून्य एक शून्य शून्य शून्य दुई शून्य मार्फत पनि दिन सकिनेछ बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका तथा ह्युनजन्य हिंसामा परेका व्यक्तिलाई उजुरी दिने सम्बन्धमा आयोगले विशेष व्यवस्था गर्न सक्नेछ उजुरी खा बन्दी गरी पेश गर्न सकिनेछु आफूले देखे जाने वा थाहा पाए सम्मका सबै कुराहरू उल्लेख गर्नु पर्नेछ आफूसँग भएसम्मका सबै प्रभावहरू उजुरी साथ संलग्न गर्न सकिनेछ उजुर वालाले आफ्नो सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन आयोगलाई अनुरोध गर्न सक्नेछ उजुरी दिन कुनै दस्तुर लाग्ने छैन अन्य विस्तृत जानकारीको लागि स्थानीय शान्ति समिति डलको फोन नम्बर शून्य छयानब्बे सम्पर्क राख्न सकिनेछ तपाईले 92.2 दशमलव दुई मेगा हर्समा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा प्रस्तुत गरेका थियौं भारतको हल्दुवानीमा अलपत्र परेकी एक नेपाली चेलीको भारतीय प्रहरीको सहयोगमा उद्धार कैलालीमा अनुमति नलिएका एक गैर सरकारी संस्थाले सर्वसाधारणको रगतको नमूना संकलन गरिरहेको खुलासा जिला अस्पताल डोटी में चार वर्षदेखी मेडिकल सुपरिंटेडेट सुपरिन्टेडेट को पद रिक्त हाँ बिरामी समस्या झंडे चार वर्ष पहले दुई हजार उन्सत्तरी असोजदी जिला अस्पताल डोटी मेडिकल सुपरिन्टेण्डेण्टको पद रिक्त भएपछि बिरामीहरूलाई समस्या भएको हो मेडिकल सुपरिन्टेण्डेण्टको पद रिक्त भएपछि अहिले जिल्ला अस्पताल डोटीमा एकातिर निमित्तले काम गरिरहनु भएको छ भने अर्कातिर दरबन्दी अनुसारको दक्ष जनशक्ति नहुँदा गुणस्तरीय सेवा पाउनबाट सेवाग्राहीले वंचित हुनु परेको छ जिल्ला वन कार्यालय कैलालीले उत्पादन गरेका विरूवा निजी तथा सार्वजनिक जमीनमा वृक्षारोपणका लागि वितरण गरिएको छ वृक्षारोपण गर्न जिल्ला वन कार्यालय कैलाली सहित सेक्टर वन कार्यालय गेटा चौमाला बलचोर टिकापुर लगायतका इलाका वन कार्यालयहरूबाट पाँच लाख बढ़ी विरूवा वितरण शुरू गरेको हो अहिले कार्यालयहरूबाट सिसौ बकाइनो चिरायतो अम्बा बाँस टीक मसला सिरिस अम्लिसो एसियामा पाइने केही बिरूवा श्रीखण्ड लगायतका विरूवा वितरण गर्न शुरू गरेको जिल्ला वन अधि डाक्टर सिन्धु ढुंगानाले बताउनु भएको छ कैलालीमा रहेका रैथाने बिरूवाहरू उत्पादन बढ़ी गर्ने गरेको बताउँदै अधिकारीृत डा ढुंगानाले केही विरूवा जनताको माग अनुसार उत्पादन गर्ने गरेको बताउनु भएको छ उहाँले अहिलेसम्म वृक्षारोपण गर्न सामुदायिक वन विद्यालय निजी संस्थान किसानहरूले बढ़ी जसो विरूवा माग गर्ने गरेको बताउनु भएको छ पैलालिका वर्षेनी वृक्षारोपण हुने भए पनि त्यसको तर्फ भने कसैले चासो देखाएको देखिँदैन जिल्लावन कार्यालयका विभिन्न स्थानहरूबाट प्रायजसो निजी संघ संस्थाहरू लग्ने गरेकाले नियमन गर्ने असजिलो भएको जिल्लावन अधिक्त डाक्टर ढुङ्गानाले बताउनु भएको छ उहाँले जिल्लावन कार्यालयले वृक्षारोपण गरेको ठाउँमा विरूवाहरू हुर्किरहेको बताउनु भएको छ अनुपा चौधरीले कुन बिरुवा कहाँ रोप्ने भन्ने जग्गाको उपयुक्त छनोट हुन नसक्नु रोपेर रेखदेख नगर्नु र चरीचरण जस्ता कारणले वृक्षारोपण धेरै हुने भएको भए पनि बिरूवा कम जोगिएको हुनसक्ने बताउनु भएको छ सा। उहाँले सामुदायिक वनमा हुने वृक्षारोपण भने राम्रो रहेको दावी गर्नुभएको छ वृक्षारोपण भएका ठाउँको प्रभावकारी अनुगमन हुन नसक्दा विरूवा जोगाउनमा सम्बन्धित पक्षको ध्यान जान नसकेको हुन सक्ने उहाँको भनाइरहेको छ भगवान उपभोक्ता समिति कैलालीका सदस्य समेत रहनुभएकी चौधरीले खास गरेर चेतनाको अभावका कारण वृक्षारोपण भए पनि सबै विरूवा नजोगिने गरेको उल्लेख गर्नु भएको छ कैलालीको धनगढ़ी उपमहानगरपालिकाले सार्वजनिक शौचालय बनाउनका लागि आफ्नै नगरमा जग्गा पाउन सकेको छैन धनगढी बजारमा सार्वजनिक शौचालयको अभावलाई मध्यनजर गरी दसवटा शौचालय थप गर्ने लक्ष्य राखेको शो कार्यालयले जग्गा नपाएपछि एकवटा समय थप गर्न नसकेको हो मुख्य बजार क्षेत्रमा जग्गा नपाएकाले सार्वजनिक शौचालय थप्ने योजना योजनामै सीमित भएको जनाइएको छ बजार क्षेत्रमा बिक्रीका लागि निजी तथा सार्वजनिक जग्गा नभेटिएकाले सार्वजनिक शौचालय थप्ने योजना पूरा हुन नसकेको सामुदायिक विकास शाखा अधिकृत टङ्क विष्टले उहाँले बजार क्षेत्रमा खरिद गर्ने जग्गा नभेटिँदा गत वर्ष शौचालय निर्माणका लागि छुट्याएको बजेट समेत फिर्ता गएको जानकारी दिनु दिनुभयो ठूलो आबादी रहेको धनगडी बजारमा जम्मा चारवटा सार्वजनिक शौचालय रहेका छन् धनगढी नगरपालिकाको आफ्नै हाताभित्र सहित जिल्ला प्रशासन कार्यालय अगाडि बस क्षेत्र र चौराहामा सार्वनिक शौचालय रहेका छन् तर चारवटा सार्वनिक शौचालय पर्याप्त नरहेकाले विभिन्न ठाउँबाट आउने आगन्तुकहरूले समस्या भोग्दै आएका छन् प्रियाप्त शौचालय नहुदा सुदूरपश्चिमको पहाड़ी जिल्ला तथा भारतबाट आउने आगन्तुकहरू सहित सर्वसाधारणलाई धेरै नै समस्या हुने गरेको विष्टले स्वीकार गर्नुभयो चालु अवस्थामा रहेका शौचालय पनि पर्याप्त नभएको बताउँदै वहाँले भारत लगायतका ठाउँबाट आउने आगन्तुक तथा सर्वसाधारणलाई ठूलो समस्या छ दुई वर्षदेखि जग्गा खोज्दा समेत नपाएपछि यो वर्ष उपमहानगरपालिकाले शौचालय बनाउनका लागि बजेट नै छुट्याएको छैन धेरै प्रयास गर्दा समेत स्थान नै नपाएकाले बजेट छुट्याउन पनि उपयुक्त नहुने उहाँको भनाइ छ एकातिर सार्वजनिक शौचालय अभाव र अर्कोतिर जग्गा नै नपाइने समस्याले अब घुम्ती सार्वजनिक शौचालयको अवधारणा ल्याएको सामुदायिक विकास शाखा प्रमुख विष्टले जानकारी दिनुभयो उहाँले निकट भविष्यमै दुईवटासम्म घुम्ती शौचालय सञ्चालन गर्ने बताउनु छ कञ्चनपुरको भीमरता नगरपालिका तीन तिलकपुरमा रहेको साकेत धाम आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ सा। सदरमुकाम महेन्द्रनगरबाट झण्डै पाँच किलोमिटर उत्तरतर्फ पर्ने साकेत धाम विष्णु मन्दिर र वरिपरिको मनोरम दृश्य र शान्त वातावरणमा रमनका लागि दैनिक आन्तरिक र बाह्य पर्यटकहरू पुग्ने गरेका छन् नरहरिनाथले चौरानब्बे कोटी होम लगाएपछि नेपाल र भारतमा चर्चा कमाउन सफल सकेत धाम क्षेत्रमा बाहिर आन्तरिक पर्यटकहरूलाई तान्न सकिएको स्थानीयवासी शिक्षक मदन बहादुर विष्टले बताउनु भएको छ सकेत धाम क्षेत्रको विकासका लागि सरकारी निकायबाट हालसम्म पर्खाल बनाउनका लागि शहरी तथा भवन निर्माण कार्यालयले चौध लाख भीमदता नगरपालिकाले नौ लाख रूपियाँ सहयोग गरेको मन्दिरका संरक्षकका रूपमा रहनुभएका साधु रामदासले बताउनु पच्चिस फलमा फैलिएको यस क्षेत्रको अवलोकनका लागि दुई हजार उन्पन्चास सालदेखि यता 10 लाख बढ़ी व्यक्ति त्यस क्षेत्रमा पुगेका छन् ब्रह्मदेव हुँदै विष्णु मन्दिर रौटेला र झिलमिलालाई जोड़ने सड़कको निर्माण गर्न सकिए पर्यटन व्यवसायलाई अगाडि बढ़ाउन सकिने बाबा रामदास स्वामीले बताउनु भएको छ प्राकृतिक सौन्दर्यता र भौतिक साधन स्रोतले परिपूर्ण भए पनि सरकारी उपेक्षामा परेको सकेत धाम क्षेत्रलाई पर्यटन गन्तव्यको सूचीमा राख्न सके यसले पर्यटनको क्षेत्रमा केही दिनदेखिको वर्षाले अवृद्ध रहेको महाकाली लोकमार्गको गोकुलेश्वर खलंगा सड़क खण्ड अझै सञ्चालनमा हुन सकेको छैन सड़क डिभिजन कार्यालय बैतडी र महाकाली नदी नियन्त्रण आयोजनाको जेसीभी तथा स्का भेटरको प्रयोगपछि सड़क सोमबारसम्म खुल्ने सम्भावना बढ़ेको छ महाकाली लोकमार्ग अन्तर्गत गोकलरदेखि खलंगासम्म बहत्तर किलोमिटर लम्बाइ सड़क रहेको छ जसमा दश स्थान बढ़ी ठाउँमा सड़क पूर्ण रूपमा अवृद्ध भएको निमित्त प्रमुख जिल्ला अधिकारी विश्व अमित्र कोइकेलले बताउनुभयो बैतडीबाट पुगेका दुईवटा जेसीबीले शंकरपुरको थक्तोलीसम्म सड़क सुचारू गरेको छ उता अपी नगरपालिका सत्र पुल भगाएपछि अवृद्ध रहेको सड़क दत्तोसम्म खुलेको छ पुल बगे ठावस्टर सड़क को डाइवर्सन खोले पशी दत्तोसम सड़क संचालन में आये असार सोरोगति सड़क अवृद्ध होलंगाट चलने लामो तथा छोटो दूरी का यातात का साधन ठप्प रह जिल्ला प्रशासन कार्यालय कैलालीमा स्थापना गरेको वर्षा र नदीको जल सतह मापन बारेको सूचना दिने डिस्प्ले बोर्ड पुनः संचालनमा ल्याइएको छ मनसुनी वर्षा सक्रिय भएसँगै यो बोर्ड सञ्चालनमा ल्याइएको प्रशासकीय अधिता नेत्र पौडेलले बताउनु भएको छ जिल्ला प्रशासन कार्यालयमा आपतकालीन कार्य संचालन केन्द्र अन्तर्गत गत वर्ष स्थापना गरेको यो डिस्प्ले बोर्डले बर्देया र कैलालीको सीमा नदी कर्णालीमा पानीको सतह क्न समय केद वर्षायाम में मोर्ड संचालन में गरिएको छ यसबाट नदी आसपासमा बस्ने वासिन्दालाई बाढ़ी र डुफानको सम्भावित जोखिमवारे पूर्व सूचना दिने गरिएको छ यस्तै जिल्लाको पहाड़ी क्षेत्रको निगाली गाविसमा स्थापना गरेको स्वचालित वर्षा मापन केन्द्रमा रेकर्ड हुने वर्षाको मापन र मोहना नदीको जल सतहबारे गेज रिडर कर्मचारीले एसएमएस मा मार्फत पठाउने मापन बारेको जानकारीका लागि पनि छुट्टा डिस्प्ले बोर्डको व्यवस्था गरिएको छ यद्यपि प्राविधिक समस्या उत्पन्न भएका कारण भने भिजोसम सक्रिय भई न सकते केन्द्र प्रायक निरीक्षक राम सिंह ठगुन्ना रेडियो यूनिटी सुदूरपश्चिम पैलो स्थान में उभ्या सफलनेट मेंगाड़ी भन्नेपन करने एलेक्जा रैंकिंग अन्सार यहां का रेडिओट में यूनिटी सबभा अग्र स्थान में देख एफएम बैंड को बयानबे दशमलव दुई मेगा हर्स में गई चैत्र तेरह गति देखि प्रसारण में आए चैत महीनादे नई रेडियो यूनिटी डट कम डट एनपी अनलाइन सेवा संचालन में लिया रेडियो एलेक्जा डट कम में ग्लोबल अर्थ विश्वभरी को रैंकिंग में आपू अघाड़ी उभ्या रैंकिंग आये तर सुदूरपश्चिम का अडियो वेब का वेबसाइटिंग प्रवेश सकता छैन विश्वभरी विभिन्न वेबसाइट कतिओं स्थान में छन्नेपन करने एलेक्जा को नतीजा अनुसार रेडियो यूनिटी चलने वेबसाइट आज पांच हजार नौ सय पैसठी स्थान में तर सुद्रप्चिम का अन्डियो ग्लोबल ऐम निश्चित ग्लोबल रैंक पुगे एलेक्जा संबंधित देश को रैंकिंग यूनिटी डट कम डट एनबी नया नया समाचार तथा अन्य पठन सामग्री प्रकाशन हनें रेडियो का हरेक समाचार बुलेटिन रही साप्ताहिक रेडियो कार्यक्रम समेत अनलाइन में राखि चाहे सक अब सड़क तथ सवारी अपडेट आज सुदूरपश्चिम सड़क तथा सवारीस क्षेत्र घटना तथा दुर्घटना नाफिक प्रहरी कार्यालय अतरिया महाकाली लोकमाग बाहे अन्न मुख्य राज्य संचालन में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 भारत जान लागेका तीन किशोरको झुलाघाट नाकाबाट उद्धार भारतको हल्दवानीमा अलपत्र परेकी एक नेपाली प्रहरीको उद्धार कैलालीमा अनुमति नलिका एक गैर सरकारी संस्थाले सर्वसाधारणको रगतको नमूना संकलन गरिरहेको खुलासा महाकाली नदीमा पानीको अभाव घटेसँगै बाढीबाट विस्थापितहरू घर फर्किए अछाममा मैला हिंसाका घटना बढ्दो क्रममा जिल्ला अस्पताल जोटीमा स्वास्थ्य पद विक्त हुँदा बिरामीहरूलाई समस्या धनगढ़ी उपमहानगरपालिकाले शौचालय बनाउनका लागि आफ्नै नगरमा जग्गा पाउन सकेन वर्षालाई अवरुद्ध रहेको महाकाली लोकमार्ग अझै सञ्चालन हुन सकेन